नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देश देशभरिका विभिन्न फिल्म स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अक्षुत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्भको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि जगदीश किमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं सकसको तेस्रो श्रृंखलासम्म हामीले गएको साता सुन्यौं सकसका लेखक जगदीश किमिरेका प्रकाशित कृतिहरूमा सकस आख्यान वर्दी रोज्जा कथा संग्रह स्थानकाल पात्र विविध संग्रह अग्निसूत्र रोज्जा कविता संग्रह अन्तर्मनको यात्रा दुई हजार चौसठीमा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त सन्तान नाटक कथा कविता संस्मरण साविती उपन्यास जगदीशका कथाहरू लीलाम लगायतका विभिन्न कृतिहरू प्रकाशित भइसकेका छन् सकसको चौथो <much to> श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठी मोड आयो जीवा। जीवा क्रिश्न के मोड ल्यायो जीवा अनि जीवाले भने म जीवनको दो बाटामा थिएँ मेरो बाटो राजनीतिर मोडियो राजनीतिमा चाख लिन लागे कृष्णलाल कृष्ण प्रसाद र चारजना सहितको जीवन र मृत्युबारे सोच्न लागे मानव समाजको विकास र परिवर्तनको अध्ययन गर्न लागे मान्छे किन विद्रोही हुन्छ मानिसको जीवनको लक्ष्य के हुनुपर्छ भनेर गम्न लागे घरबाट फर्केर पाकशाला पुग्न पाएको थिएन बलरामले भन्यो भोलि राजवन्दीहरूलाई दरबार लान्छन् रे हेर्न जानुपर्छ हामी दरबारको डोकामा पुग्यौं उन्हें रामेप में देखा बंदी थे अरू मं थे वातावरण में उत्सुकता रास बंदी राति बनेश्वर को पार्टी में राखे लिया एक त टन्टलापुर घाममा हिँडेर तातेका त्यसमाथि लामो समयसम्म दरबारको ढोकामा उभिएर घाममा सेकिनु पर्दा झन् ताते बिपीले नजिकै उभिएको ढोकेलाई सोधे हामीलाई कतिबेर यसरी उभिइराख्ने हो एउटा घोप्टो आँखेले च्याठिएर आमा चकार्दै भन्यो जाँठा त कैदीले यहाँ टेक्ने महाराजको ढोका खुल्छ कि क्या हो बिपीले तोरीका फूल देख्ने गरी त्यसका गाला चड्काइदिए ढोके हक्क न भक्क जाबो कैदीले महाराजको ढोकेलाई हात छोड्ने कुरा चिताइन सक्नु थियो ढोकेले त कैदीलाई सधैँ यसै गाली गर्थ्यो कसैले पनि दोहोरो बोल्ने आँटै गर्दैनथ्यो बिपी ढोकेका गाला चड्काएर मात्र चुप लागेनन् भरियाको हातबाट तोक्समा खोसेर त्यसलाई हान्न सुरु गरे मनमोहनले बिपीको हातबाट तोक्सा खोसेर बल्ल तल्ल छेके अचानक वातावरण उत्तेजित भयो मेरो सास फुल्यो रौँ ठाडा भए कान राता भए मुटु ढुक्क गर्यो मान्छेले खासखुस गरे मान खास कैदीले महाराजको ढोकेला कुट्यो के जोग आयो अचम्म कस्तो बढेको कैदी अब यिनीहरूले झनकडा सजाय पाउँछन् बद्रीलालले अघि बढेर बिपीलाई सोध्यो हामीलाई के निर्देशन छ कुरा गर्ने भएर नजिक आऊ बिपीले भने हामी नजिक गयौं बिपीले भने अंग्रेजले संसारभरि राज गरेको छ उसको साम्राज्यमा कहिले सूर्यास्त हुँदैन भन्छन् भारतमा पनि दुई वर्ष राज गरिसक्यो तर अब उसले महात्मा गान्धीको अहिंसावादी आन्दोलनको अगाडि घुँडा टेकिसकेको छ भारतमा प्रजातन्त्र आइसकेको छ र जनताका छोरा प्रधानमन्त्री हुने भएका छन् जनताको न्यायोचित मागलाई कुनै पनि तानासाले दबाउन सक्दैन छिट्टै अङ्ग्रेज सदाको लागि भारत छोडेर जाँदैछ हाम्रो देशको एकतन्त्री जहानीय शासन पनि भारतमा शासन गर्ने बेलायती थाङ्रोमा अडिएको लहरो हो थाङ्रै ढलेपछि लहरेकिँदैन नेपालको राणा शासनका विरूद्ध हामी सङ्घर्ष गरिरहेका छौँ तपाईँहरू जस्ता युवकहरूले हामीलाई साथ दिनुहोस् हामी नेपालमा पनि एक दुई वर्षभित्रै प्रजातन्त्र स्थापना गर्छौं नेपालको भविष्य तपाईँहरू जस्ता युवकको काँधमा छ तपाईँहरू प्रजातन्त्र रोज्नुहुन्छ कि तानासा प्रजातन्त्र रोज्नुहुन्छ भने हामीलाई साथ दिनुहोस् खुट्टा नकमाउनुहोस् महाराज पद्मशमशेरभित्र सल्लाह गर्दै थिए कैदीले ढोकेलाई कुटेको खबर पुग्यो पद्मशमशेरलाई दपाएर आफै महाराज हुन धोती फेरेर बसेका मोहन शमशेरले भने हाम्रो प्रजाका मुख्यनजी हाम्रै ढोकेला पिट्ने त्यो कुन काँठो हो त्यसलाई यहीँ थुनेर कोह्रा लगाउनुपर्छ बुढो जर्नेल कुरा बुझ्न आयो बिपिले उसलाई सत्य कुरा बताए भित्र उसले जाहेर गर्यो महाराजको जय होस् खासै केही हुने रहेछ हाम्रो ढोकीले मुख छोडेछ र एउटा कैदीले यहाँबाट पर जाऊ भनेर यसो घाँसडि दिएको रहेछ महाराज पद्मशमशेरले मोहन शमशेरलाई भने भाइ यति चाँडै नरिसा हामीलाई मदत गर्ने बेलायती हुकुमत उकुम, भारतबाट गइसक्यो हामीले झोक देखाएर मात्रै हुँदैन विचार पुर्याएर काम गर्नुपर्छ बिपीले विद्यार्थीसम्म भाषण गरिरहेको खबरभित्र पुगेपछि अर्को जर्नेल आएर हामीलाई भन्यो तिमीहरूको यहाँ काम छैन जाओ हामी मन नलागे नलाग फर्क्यौं उनीहरू थुनिए देशव्यापी सत्याग्रह शुरू भयो युवकहरू सत्याग्रहमा होमिए राणाहरूले कठोर दमन गरे बीपी थुनामा बसे उनको घाँटीबाट रगत आउन लागे बिपी कोइराला महात्मा गान्धी निहरू र जयप्रकाश नारायणहरूसँग भारत छोडो आन्दोलनमा सहभागी भएका थिए उनीहरूसँग जेलनेल भोगेका थिए बिहारको जेलमा थुनिएका बेला घाटीमा क्यान्सर भएकाले जेलबाट उपचार गर्न छुटेका थिए जुन दिन उनी भारतको जेलबाट छुटेका थिए त्यसै दिन नेपालमा उनका बाबु कृष्ण कोइराला बन्दी अवस्थामा मरेका थिए भारतका ठूला नेताहरूसँग बीपीको मैत्री सार्थक भयो उनीहरूको हस्तक्षेपले राणाहरू गले र रा बीपीलाई छोड्न बाध्य भए बीपी उपचार गर्न बम्बई गए अनि के भयो त जीवा अनि जीवाले भने नेपालमा विद्रोहले गति लियो चार सालमा काँग्रेसले आह्वान गरेको सत्याग्रहमा देशैभरिका युवा उमिए हामीले नेपाल र रा काशीको राजनीतिक सरगर्मी देखिसकेका थियौं हाम्रो हौसला निकै बढेको थियो सन्तानब्बे सालका शहीहिदहरू वर्षौदेखि जेलमा निल र हत्कडी लगाएर थुनिएका खड्गमान सिंह र टंक प्रसाद महात्मा गान्धीको भारत छोडो आन्दोलन र बीपी गणेशमान सिंहका साहसी अभियानहरू हाम्रा प्रेरणा थिए हामीहरूलाई पनि राणा शासनको विरोध गर्ने न्यू चाहिएको थियो टपरी टक्क्याउन सिकाउने हाम्रो कर्मकाण्डी शिक्षामा सुधार गरेर इतिहास भूगोल जस्ता आधुनिक विषयहरू समावेश गरिन् भन्ने माग गर्यौं राणाले मान्दैनन् भन्ने थाहा त्यसैको न्यूमा विरोध कार्यक्रम थाल्यौं त्यसले जय त आन्दोलनको रूप लियो म पनि जानी नजानी त्यसमा लागे हामीलाई तल पुलिस लिएर कप्तान चन्द्रबहादुर थापा नायब बड़ा गुरुजु श्री छ हेमराज पाण्डे र हेड पण्डित सोमनाथ शर्मा आए छात्रहरू झनउत्तेजित भए हेमराजले भने पखरी ठोक गोलीवधमासहरूलाई बलराम जिरे खोरसा जस्तो तीखो थियो हो। पछि श्रमजीवी उपनाम राख्यो कड़ा कम्युनिष्ट भयो उसले द्वार र कमिच नाङ्गो छाती बन्दुकको मुहरी सामू थापेर भन्यो ताकत छ भने लो गोलीठोक पुलिसले गोली हालेन त्यस बेलाका सिपाहीहरू बाहुन बटुकमाथि गोली हान्न तके लट्ठी हान्न पनि यो चिज आउँथे उनीहरूले हाम्रा नायके श्रीभद्र शर्माहरूलाई समातेर लैजान लागे हामीहरू पनि कुद्दै उनीहरूसँगै गएर पुलिसको लहरीमा चढ्यौँ हामी दु दुईजनालाई नाथेर हत्कडी लाए, नाथे लाए। राति अबेर हामीलाई कुनै पनि पाठशालामा पढ्न नपाउने उर्दी सुनि पायौँ भन्ने कागजमा सही गराएर छोडे त्यो रात सत्तलमा बस्यौं भोलिपल्ट बिहान महाराज पद्मशमशेरको दरबार अगाडि चौरमा उभियौं हाम्रा पाँचजना प्रतिनिधिलाई भित्र बोलाए तिनमा म पनि थिएँ भित्र भनेको भित्री चोक थियो हामीले मासतिर हेर्दा देख्यौँ महाराज सेतो धोति र तगुवा भोटो लाएर कौसीमा उभिएका थिए हामीलाई देखेर रुन्चेश्वरमा भने तिमीहरूको बारेमा मैले भर्खर मात्रै थाहा पाएँ मलाई साह्रै नजाति लाग्यो तिमीहरूले नकाम गर्यो बाहुन नानी हो तिमीहरूले यसरी आन्दोलन गर्नु ठिक होइन जेबो भएको बिरायौ भनेर म तिमीहरूको माग पूरा गरिदिन्छु तिमीहरूले भात खाएका छैनौ भने थाहा पाएँ बाहुनलाई भोकै राखेर आफूले कसरी खानु भनेर मैले पनि यतिन्जेल खाएको छैन जाओ अब पाकशाला फर्केर भात खाओ कान्तिपुरका राजा महेन्द्र मल्लले पनि झण्डै चार सय वर्ष अघि यस्तै कुरा गरेका थिए राज्यभरमा आधा दिनदेखि कसैले भोको नबस्नु मैले तिमीहरूले भात खाएको खबर लिई आफू खाना बस्दा पेटमा बटास भरि मुखबाट अमिलो पानी आउने अजीर्णको व्यथा भयो त्यसो भएकोले राज्यभर बिहान नौ दश घडी दिनभित्रै सबैले भात खाने गर्नु पद्मशमशेरलाई हामीले भन्यौं माफी हामीले होइन गुरूजीले माग्नुपर्छ महाराजले हामीलाई धेरै सम्झाए भने हेर बाबु म नेपालको शिक्षामा मात्रै होइन पुरै शासन प्रणालीमै सुधार गर्दैछु नयाँ संविधान तयार पार्न भारतबाट भारत विद्वानहरूलाई जिकाएको छु उनले जति सम्झाए पनि हामीले मानेनौ त्यही बेला मोहन शमशेरको छोरो विजय शमशेर आयो ऊ के देखा परेको थियो एकछिन पहिले आँसु बगाउँदै रुञ्चेश्वरले बोलिरहेका महाराज एकाएक सिम्म जस्ता भएर गर्जिए माफी माग्छौ र आन्दोलन बन्द गरेर पढ्न थाल्छौ भनी माफी दिन्छु नत्र तिमीहरूले नराम्रो परिणाम भोग्नुपर्छ संस्कृत मृतभाषा हो डेड ल्याङ्ग्वेज यसमा के सुधार महाराज मुख रातो पारेर रा, स्वाहाँ सुहाँ गर्दै भित्र पसे हामी बाहिर निस्क्यौं मैले पन्ध्र सय वर्ष अघिका राजपाठ त्यागेर जोगी भएका कविराजा भर्तृहरीको त्यो श्लोक सम्झे जसमा उनी भन्छन् राजनीति र बेच्या उस्तै बहुरूपी हुन्छन् त्यस दिन आफ्नै आँखाले निवेशभरमै त्यो कुरा देखेँ अघिका राजनीतिज्ञहरूले त्यस्ता नौटङ्की कहिलेकाहीँ मात्रै गर्थे अचल दिन दिने छिन चीन छिने गर्छन् महाराजले संस्कृतलाई मृतभाषा भनेका थिए उनको त्यो भनाई दिनभरि प्रचार गर्यो गुरूहरूलाई सुनायौं कसैले पनि एक शब्द बोलेनन् सबैले मुख अध्ययारो पारे पशुपतिका पुजारी भट्ट र दर्शनार्थीहरूलाई भन्यौं जसले सुने जीब्रो टोके कसैले केही पनि बोल्ने आँट गरेनन् विरोधमा बोले राणाले जिब्रो थोतेर रा। पातमा राखिदिन्छन् भन्ने उखान भनिसकेको थियो हामीले हल्लखल्ल गर्यौं महाराजले संस्कृतलाई मृतभाषा घोषणा गरिसकेपछि संस्कृत भाषाका ग्रन्थहरू जलाएर शास्त्र सम्बद्ध दाहसंस्कार गर्नुपर्छ राति सुत्न पाकशाला फर्किने हो भने सम्झौता गरेर माघ फिर्ता लिएको ठहरिन्छ भनेर हामीले नफर्किने निदो गर्यौँ रात बिताउन कालोमोचन घाटको ठूलो क्रियापाटीमा भयौँ असार महिनाको सिमसिमे पानीमा दिनभरि भिजेर चिसो लागेको थियो खोक्न लागेका थियौँ भिजेका जुरेली जस्तै झोक्राएर बसेका थियौँ त्यही बेला पाकशालाका कारवाहीमा नपरेका दुई सय बटुक साथीहरू घर घर आइपुगे उनीहरू स्वेच्छाले पाकशाला छोडेर हामीसँग एकता जनाउन आएका थिए मित्र मिलनले एकछिनका लागि ओठमा हाँसो र मनमा उत्साहले आयो हामीलाई ठूलो हौसला भयो तर भोकले फेरि मुख्ने भयो कसैको खल्तीमा एक पैसा थिएन आन्द्रा छुत्ती खेल्न लागे हामी फेरि झोक्राउन लाग्यौं अचानक दुईजना बलिया भरियाले हाम्रो अगाडि दुईटा गरौं खर्पन विसाए एउटाले भन्यो ए बाजे हो साउले तिमीहरू भोकै छ भनेर पठाएको के हो चिउरा र जेरी को नाउ नभन्नु भने अनेक भाव गऱ्यौँ तर ज्यानजाला नाउँ भनेनन् ना। ना भन्दैन भन्नु भनेको छ भने सक्कली दाता यस्ता हुन्छन् हामीले त्यो रात जेरिएर चिउरा खायौँ त्यसबेला बागमतीमा पानी नै बग्थ्यो प्रन्न पियौँ त्यस अज्ञात दयालु दाताको गुण मानेर आशिक दियौँ आ... रातभरि कोही सुतेनौ बाँसका लागि त पाटी थियो तर गाँसको जोहो थिएन जिसबीचदेखि नै सल्लाह गर्न लाग्यौँ हाम्रो धोतीको पहिरन काँधको जनै लामो टुपी, पातलो जिउ चुच्चे नाक र ठूला आँखाको दियोले बालेको अनुहार हामी बाहुन बटुक साइन साइनबोर्ड थियो बटुकले भिक्षान्त सेवन गर्नु शास्त्रसम्म थियो हामीले भिक्षा माग्ने निर्दो गर्यौं काठमाडौँ शहर निकै सानो थियो बासिन्दाहरू दयालु थिए हामी समबद्ध भएर काठमाडौँका सबै टोलमा भिक्षा माग्न थाल्यौं हाम्रो नारा थियो जय संस्कृतम भवती भिक्षा हामी संस्कृतको जय होस् हामीलाई भिक्षा दिनुहोस् हामीले भिक्षा मागेर हिँडेको सहरवासीलाई नौलो भयो कति आमाले वर्तमानका बेलाको आफ्नै बटुक छोरो सम्झेर आँखाभरि आँसु पार्दै थालभरि चामल र भेटी दिए बागमती माताले आफ्नो बगरमा झाडी उमारकी थिइन् तिनका सुकेका डाँट र हाँघा दाउरा बने दक्षिणाले सिलावर्का पकाउने भाँडा किन्यौं सालका पात्र सिन्का किनेर टपरी गाँस्यौं हाम्रो गाँसको समस्या हाल भयो त्यसै दिनदेखि त्यही धर्मशालामा भागवत महापुराण सप्ताह लाउन थाल्यौं सम्पूर्ण मध्यमा दिएर आएका गोकर्णराज शास्त्री वाचक बने मोहन शमशेरले केही मार्ग पूरा गरेर हामीलाई पाकशालामा फर्काए पनि हामीले आन्दोलन फिर्ता लिएनौ उनले हाम्रा चारजना साथीलाई छात्रावासबाट निकालेर तीनकै गाउँमा स्थान दह गरे मार्ग पूरा नभए परीक्षा बहिष्कार गर्ने घोषणा गरेर पच्चीसजनाले बुढियालाई चिरेको रगत प्रतिज्ञा पत्रमा ल्याप्ची छाप लायो बयालिसजनालाई तीन दिनको म्याद दिएर चार भन्जान निकाला गरे भिनाजु म पनि ननिकालिनेमा पर्यो निकालिनेमा पर्यो मैले भने अब राणाको काटो खानु परेन लुकेर राणाको क्षय पनि भन्नु परेन हाक्का हाकी क्षेय भने भो छेय गरे भो भिनाजुले भने ठिक भन्यो उनी पनि जयको सटा छे भन्न लागिसकेका थिए हाम्रो घरबाहेक अन्त जाने ठाउँ थिएन घरको बाटो समायौँ धेरै साथीहरू पश्चिम पहाड़का थिए आ आफ्ना घरतिर लागे कतिजना राणाको विरोधमा लागे कोही काशी र कलकत्ता गएर राजनीतिमा लागे घर पुग्नुभन्दा अघिल्लो दिन मलाई रातभरि निद्रा परेन सोचेर बिताएँ बिहान बाटो लाग्ने बेलामा भने बिनाजु म घर जान्न उनी जिल्ला परे सोधे, किन घर जानु भनेर आएको होइन घर नगए कहाँ जान्छौ त कुन मुख लिएर घर जाउँ म बाला मुख देखाउन सक्दिनँ किन बाको मलाई पण्डित बनाउने ठुलो ढोक् थियो मैले त्यसमाथि बज्रपात गरेँ अब म बाला कुन मुख देखाउन जाउँ नगए चाहिँ चित्त दुख्दैन नि घर नगएर कहाँ जान्छौ त कहाँ जनकपुर जान्छु त्यहाँ हाम्रो आफन्त छन् खर्च दियो भने काँसी जान्छु उतै नेताहरूलाई भेट्छु त्यो दुःख नबेसा हो बाबु राजनीति कठोर बाटो हो तिमी बर्बाद हुन्छौ तिमीले आफू भन्न पाउँदैनौ आफ्ना बालबच्चा परिवार सर्वस्व केही पनि भन्न पाउँदैनौ मैले भनेको मान्छौ भने यो वनवास हुने मेलामा नलागो बाबु हेर जे हुनुभइगयो म त अब कुनै पनि राजनीति नगरिकन चुपचाप खेतीपाती गरेर बस्छु उनले धेरै सम्झाए मैले मानिन उनी सुनकोशी र तामाकोशीको सङ्गम बेनीघाटमा सुनकोशी तरेर उत्तरतिर लागे म दक्षिणतिर जीवा तपाईँले आफ्ना नेताहरूलाई चाहिँ कहिले भेट्नुभयो नि अनि जीवाले भने दुई हजार पाँच साल असोचमा मन्थली चिसापानीका जिमवाल रुद्रप्रसाद घिमिरे धेरै वर्ष मालका हाकिम डिट्ठा भए राणाहरूलाई रिजाएर मधेसमा मौजाहरू बकस पाए जनाप पूर्णिराको आफ्नो कपिलेश्वर मौजामा बस्थे गिट्ठाबाजुले आफ्ना छोराहरूलाई भारतमा राखेर रा अंग्रेजी पढाए उनका छोरा बोध प्रसाद कट्टर कांग्रेस भए कुन्य किन उनलाई सबैले बोधदादा भन्थे चार सालको सत्याग्रहमा जेल पनि परे म बेनीघाटमा बिनाजुसँग छुट्टिएर तेस्रो दिन उनको घर कपिलेश्वर पुगे बोधदादाको पहिचान थियो सफा धोती कुर्तामा परिवेष्ट अलि सानो कदकाठीको गोरो बाहुन अनुहार गोडामा चप्पल मैथिल बाहुन जस्तै थिए उनी प्रजातन्त्र सास फेर्थे खरो स्वभाव उनको अर्को पहिचान थियो बाको नाउँ लिएर चिनापर्सी गरेँ उनले भने सानैमा देखेको हलक्क बढेछौ नचिनी नै भएछौ काठमाडौँमा पढ्छौ भन्ने सुनेको थिएँ के कामले यता आयो दादा म जयतो संस्कृतिमा आन्दोलनमा लागेको हुनाले पाकशालाबाट निकालिएँ मेरो पढाइ टुट्यो अब म बालाई मुख देखाउन नसक्ने भएँ मेरो कारणले बाला ठुलो पिर पर्छ बा ठुलो कि देश ठुलो भनेर सोचिरहन्छु बा ठुलो जस्तो लाग्छ तर देश झन्ठुलो जस्तो लाग्छ त्यसरी मैले देशको काममा लाग्ने सुरु गरेँ म बेनीघाटसम्म पुगेँ तर पनि घरतिर जान खुट्टा लागेनन् यता आएँ अब म देशलाई राणा शासनको अत्याचारबाट मुक्त गर्ने सङ्घर्षमा लाग्छु हेर हाम्रा बाला पनि हामी छोराहरू म मेरो भाइ मेघप्रसाद यसरी काङ्ग्रेसमा लागेको ठिक लागेको छैन त्यसरी धेरैजसो पहाडमै बस्नुहुन्छ उहाँहरू भनेका पुराना मान्छे हामीले उहाँहरूको मान सम्मान सेवा सशुरा सबै गर्नुपर्छ तर हामी युवकहरू त समयको मागसँग पनि हिँड्नुपर्छ नि यो देश बनाउने जिम्मा युवकको काँधमा छ तिमीले जे गर्यो ठीक गर्यो म पहाड़ गएको बेला तिम्रो बासँग कुरा गरौँला तिमी जुन बाटोमा लागेका छौ त्यो आजका सबै युवाले लाग्नुपर्ने बाटो हो त्यसले तिम्रो घर जाने बाटो मात्रै होइन नयाँ ना। नेपाल बनाउने मूल बाटो खोल्छ उनी, खोल उनी आवेशमा धाराप्रवाह बोल्दै गए राणाहरूले एक शताब्दीसम्म देशको विकास हुन दिएनन् अब नेपालबाट राणा शासन जान्छ प्रजातन्त्र आउँछ अनि हामी सबै मिलेर नयाँ नेपाल बनाउनुपर्छ सबैको प्रगति हुन्छ तिमीलाई देश र जनताले सम्मान गर्नेछन् तिम्रा बाले पनि तिमीलाई मान गर्नुहुनेछ म मा काङ्ग्रेसमा लाग्ने विचारले नै घर नगएर काँछी जान यता लागेको हुँ नेताहरू उतै छन् मैले डराइ डराई भनेँ मसँग एक पैसा पनि छैन दादा बाटा खर्च मात्रै पाए पनि म काँची जाने थिएँ आन्दोलन नेपालमा गर्नुपर्छ उता किन जान्छौ हाम्रा नेताहरू त उतै छन् नि त मैले भने आन्दोलन यतै हुन्छ नेताहरू जता भए पनि यतै आउनुपर्छ हुन <स्था> पनि त्यस्तै भयो केही दिनपछि अचानक तिनजना नचिनेका मान्छे सरासरा आए पण्डितले बोलाए बोधदा ए बिपी बाबु झण्डै नचिनेको बोधदाताले भने बिपी नचिनि नै पाएका थिए जुङ्गा पालेका खुट्टो भाँचिएको थोत्रो चस्मा चन्दनको टिका र लामो टुप्पी पालेका दुरूस्तै पण्डित जस्ता कृष्णप्रसाद भट्टराईले उनका चेलाको रूप बनाएका थिए मोहन शमशेर महाराज भइसकेका थिए उनले बिपीको टाउकाको मोल तोकेका थिए जहाँदेखि पनि पक्रिनु गोली हान्नु भन्ने फरमान जारी गरेका थिए त्यसैले उनीहरू रु, रूप बदलेर जयनगरबाट रेलको लिकै लिक अठार किलोमिटर हिँडेर आएका थिए कुनै खबर नगरिकन अरू आए पनि तपाईँको टाउकाको मोल तोकेका छन् जताततै जासुसहरूको जालो छ बोधदादाले बिपीलाई भने फेरि तपाईँको त स्वास्थ्यको कुरा पनि त मेरो मेरोभन्दा देशको स्वास्थ्यको चिन्ता गर्ने बेला छ दादा, हामी आफू भारतमा सुरक्षित बसेर नेपालमा कसरी क्रान्ति हुन्छ काठमाडौँ नगेकिन त्यहाँ सङ्गठन हुँदैन त्यहाँ सङ्गठन गर्न जरुरी छ भनेर जान लागेको उनले नयाँ मान्छेलाई चिनाए उहाँ केदारमानजी उहाँलाई काठमाडौँमा हाम्रो गाइड गर्न ल्याएको कृष्ण प्रसादजीलाई त तपाईँ चिनिहाल्नुहुन्छ खबर गर्न अनुकूल भएन सरासरी आयो काठमाडौँ जाने गडीगौडामा कप्तानको महातमा सिपाहीहरू खटिएका हुन्थे यात्रुको सोधपुछ राहदानी जाँच खानतलासी हुन्थ्यो काठमाडौँ कसरी पुग्ने भन्ने सल्लाह भयो भोधदादाले भने सिन्दुरीगढी कटाइदिने मेरो जिम्मा भयो बिपीले सोधे तपाईँ कसरी जिम्मा लिन सक्नुहुन्छ हाम्रो पाहाडको घर सिन्दुरीगढीतिरै छ जाने बाटो त्यही हो दसैँ आउनै लाग्यो बालबच्चालाई पनि लिएर जान्छु र यसपालि परिवार लिएर दसैँ मान्न पाहाड जान लागेको भन्छु पत्याइहाल्छन् नि मैला र केटाकेटीहरू बैलगाडा छे हामी हिँड्यौं त्यो यात्रामा मैले बिपीबाट धेरै ज्ञान पाए उनले भारतको स्वतन्त्रता संग्राममा महात्मा गान्धीको देनबारे बताए गान्धीको स्वराज्यको सिद्धान्त मार्क्सवाद प्रजातन्त्रवाद पुँजीवाद समाजवाद र प्रजातन्त्रवादबारे बताए भारतमा गोखले र तिलकले गरेका स्वराज्यका आन्दोलनबारे पनि बताए उनी भन्थे कार्यकर्ता अघि लाग्नुपर्छ जनता जाग्नुपर्छ राणा शासन धमिराको ढिस्को एकता काम डल्छ उनले आफू पहिले भारतीय आतंकवादी आन्दोलनमा लागेको अनि कम्युनिष्ट भएको र पछि समाजवाजी प्रजातन्त्रवादी भएको कुरा बताए उनका कुराबाट म निकै प्रभावित भए बिपी त बिपी नै भए मैले त्यो बेला अरू पनि पछि प्रतिष्ठित हुने मान्छेहरूसँग यात्रा गरेको रहेछु कृष्णजात भट्टराई काँग्रेसका प्रतिष्ठित नेता र दुई पटक प्रधानमन्त्री भए बोधदा सदा नेपाली काँग्रेसका सबै आन्दोलनका अग्रपक्तिमा रहे पन्ध्र सालको संसदको मात्र सदनका सदस्य भए सत्र सालमा महेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि स्वनिर्वासित भए जेल पनि गए सदैव प्रजातन्त्रका उग्र समर्थक रहे उनचालिस सालमा पुलिसको खुटाईले ब्रेन ह्यामरेज भएर बिते व्यतीत उपनामले प्रतिष्ठित कवि केदारमान पञ्चायतकालमा एकाडेमीका कुलपति र मन्त्री पनि भए कार्यक्रम श्रोत सम्भेगमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश किमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा बाँच्नुहुनेछ उज्यालो सुन्दै गर्नुहोला चार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रोति सम्प्रेकमा पुनः स्वागत छ तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एल्फिम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु छ श्रुति सम्वेकमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौ यसको जीवाले भने पाँचौँ बास सिन्धुलीमाडीमा भयो बिहान हिँड्ने बेला बिपीले सोधे सिन्धुलीगढ यहाँबाट कति पर्छ बोधदादाले भने तिन कोष डेढ कोष तेर्पे डेढ कोष ठाडो उकालो छ अङ्ग्रेजर गोर्खालीको लडाईँ भएको यहीँ होइन हो तपाईँलाई त्यसबारे कति थाहा छ आफ्नै गाउँघरको कुरा भएकोले चाख बुझ्ने कोसिस गरेको छु खरदारबाजीसँग कुरा पनि गरेको थिएँ को, को खरदारबाजी इतिहासकार बाबुराम आचार्य उसो भए आज त्यो लडाईँको कुरा गर्नुहोस् उकालो काट्न सजिलो हुन्छ बोधदादाले भने पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई कडा नाकाबन्दी गरेपछि राजा जयप्रकाश मल्लले कुनै उपाय देखनन् उनले उपत्यका अरू दुई राजा भक्तपुरका रणजित मल्ल र ललितपुरका तेज मल्लसँग सल्लाह गरेर फिरङ्गीलाई गुहारिँदो गरे जयप्रकाश मल्लले फिरङ्गीका हाकिम सर रोबर्ट वार्करलाई औपचारिक निवेदन पठाए गोर्खाली राजा पृथ्वीनारायण शाहले नेपाल खाल्डोलाई चारैतिरबाट घेरा हालेको बेहोरा हजुरमा जाहेर्नेछ उसलाई छिट्टै हटाउन नसके हजुरहरूलाई खतरा हुनेछ अहिले नै कुती दोलखाको बाटो छेकेर हजुरहरूको तिब्बतर्फको अभियान र व्यापारलाई बाधा पुर्याएको छ ऊ हजुरको ठूलो शत्रु हो उसले तीन सहर नेपाल कब्जा गरे भने हजुरहरूलाई झन्ठुलो बाधा पुर्याउनेछ हजुरहरू सवारीबाट उसलाई बगाइदिएको छु भने हामी नेपाल खाल्डोका तिनटै राजाहरू बेलायत बादशाहको तजबीज अनुसार रहनेछौँ र भविष्यमा सबै काम हजुरहरूको आदेश अनुसार गर्नेछौँ भन्ने कुरामा सहमत भएर कान्तिपुर भक्तपुर र ललितपुरका हामी तिनटै राजाका तर्फबाट मैले यो निवेदन पेश गरेको छु उसले हामीहरूलाई असहाय पारेको छ हामीहरूलाई मित्र सम्झेर हजुरहरूले उसलाई युद्ध गरेर हटाउने निगाह गरिभक्स नै छ भन्ने विश्वासका साथ यो पत्रवाहक मुक्तानन्द र फकीर रामदासलाई हजुरको सेवामा हाजिर गराएको छु रामदासले हजुरहरूको यता आउने सैन्य दलको पथ प्रदर्शन पनि गर्नेछ फिरङ्गीले पृथ्वीनारायणलाई हाम्रा मित्र राजा जयप्रकाशसँग युद्ध नगर गऱ्यो भने हामीले तिमीलाई शत्रु घोषित गरेर तिमीसँग तदनरूप व्यवहार गर्नेछौ भनेर लेखी पठायो फिरङ्गीले हान्छ भने निधो भएपछि पृथ्वीनारायणले युद्ध्निमा खारिएका चारजना सेनापतिहरूलाई बोलाए जनजातिमा शिकारी सरदार वंशु गुरूङ छेत्रीमा कालू पाण्डेका जेठा छोरा काजी वंशराज पाण्डे बाहुनमा काजी श्री हर्ष पन्त र खजाञ्ची वीरभद्र उपाय अहिले हामी सबैतिर शत्रुहरूसँग जुतिरहेका छौँ त्यसमाथि अब फिरङ्गी पनि थपिने भयो तिमीहरूले त्यसलाई सिन्दुरीगढीमा फाँड्नुपर्छ जाइकटक नगर्नु झिकी कटक गर्नु फिरङ्गीले हिन्दुस्तानका राजवासाहरूलाई आफ्ना पाउमुनि दबाएको छ काँसी गएको बेला मैले आफ्नै आँखाले देखेर आएँ भोट र समेत ताकेको छ मैले नुवाकोट सिन्धुपालचक्र दोलखा जितेपछि त्यसको भोटको व्यापार असहज पाएँ अनि मसँग आगो भएको छ फिरङ्गी सबभन्दा पहिले पादरीको जामाभित्र धर्मको किताब बोकेर बस्छ अनेक लोभलालचमा परेर सोझा रैतिको स्वधर्म सो बदल्छ अनि धर्मको किताबभित्र लुकाएर ल्याएको तुलो झिकेर व्यापार गर्छ र अर्काको देश लोड्छ अनि त्यसभित्रको बन्दुक झिकेर शासन गर्छ मुसो भएर पस्छ हात्ती भएर रजाइ गर्छ अहिले हिन्दुस्तानमा त्यही भएको छ त्यसलाई बेलैमा नरोक्ने हो भने हाम्रो पनि त्यही दुर्गति हुन्छ त्यसले मलाई हाँक दिएर तिमी हाम्रा शत्रु हो भनेर चिठी पठाएको छ फिरङ्गी नेपाल खाल्डोमा छिर्यो भने बाँकी नेपाल पनि त्यसकै हुन्छ हाम्रा गढीगौडाहरू भगवान्ले बनाएका किल्ला हुन् इनमा फिरंगी त के देउताका राजा इन्द्र नै आयो भने पनि हामीलाई जित्न सक्दैनन् वीरभद्रे त सेनापति मात्र होइन खजान्ची पनि होस् तुरन्त सिन्धुलीगढी गइहाल त्यहाँका रैतीहरूको रीति बुझ हुने खाने बिरताबार र रैत्यसँग रकम सापटली त्यसको हिसाब राख लडाईँ जितेपछि फिर्ता गर्नुपर्छ ठिक ठाउँ हेरी आड किल्ला कोट बना सोलाथाप बाँजा हाल अरिङ्दालका गोला र सिस्नुका झाङथामै राख फिरङ्गी सिन्धुलीगढीबाट यता छिरन सकेपछि दोलखाको बाटो भोटको नाका खोल्ने उद्यम गर्ला त्यो बाटोमा पनि ठाउँ हेरेर किल्ला गढी बना शिकारी त पनि खजान्चीसँगै सिन्धुली जा वनमा सोला भाजा थाप र ठिक मौकामा काँड हानेर अरिङ्गाल बिचक्याउने काम गर श्री अर्खेलाई र खजान्चीले सघाउनु मम्से तैले मेरा ठूल्ठूला लडाईँ फते गरेको छ तेरो मातात्ममा सबै मिलेर फिरङ्गीलाई गढी काटाउन दिनु तिमीहरूले जनकपुरदेखि नै यताको बाटोमा पर्ने गाउँका बस्ती उठाएर अन्तै साना लाउनु त्यसो गरी फिरङ्गीले हाम्रा प्रजालाई बन्दुक देखाएर ऊर्दिका भरमा रसद बटुल्न सक्दैन भरिया र बाटो देखाउने मान्छे पनि पाउँदैन अघि गया सुद्दिन मुसलमाले सिमरनगढी ध्वस्त पार्यो समुद्दिन मुसलमानले पशुपतिनाथको मूर्तिलाई तिन टोक्रा पार्यो स्वयम्बुनाथलाई पनि ध्वस्त पार्यो त्यसका सेनाले सारा मठ मन्दिर गुम्बाहरू भत्काएर र मूर्तिहरू फोरेर देवदेउतालाई बिटुल दे ल्याए मठ मन्दिरका सुन चाँदी नगद र जवाहरनाथ दुटेर लगे राजा रैति सबैका ढुकुटी फोरेर लुटे नेपालका तिनै सहरमा आगो लाए हाम्रो धर्मको हुर्मत लिए नेपाल खल्ड्डका राजाहरू निर्धा थिए हेरेका हेरे भए निर्धाका रैति अभागी हुन्छन् निर्धा राजाले रैतिलाई सुख दिँदैनन् राज्य थामी राज गर्न सक्दैनन् राजा निर्दो भयो भने प्रजाले विदर्मीको अत्याचार सहनुपर्छ दिग्बन्ध सेनले यसै गरी बङ्गालको नवाब कासिम अली खानलाई बोलायो त्यसको फिरङ्गी सेनापति गुरगिन खानले 2000 सेना नयाँ खाले बन्दुक र तोप लिएर हान्न आयो मेरा वीर सिपाहीले मकनपुर गढीमा त्यसका सत्र सय सिपाहीलाई फाँडे खान पाँच नाल पत्थरकला र तोप छोडेर भाग्यो मैले ती हतियारले कम्पनी बनाएँ हामीले छानेर बलिया वीर सिपाई भर्ना गरेका छौँ लडाईँमा परेका र काम फत्ते गरी आएकालाई जाँचेर सेनापति राखेका छौँ हाम्रा सिपाहीको हात दहोरो राखेका छौँ लडाईँमा परे भने छोरो खुँडा हान्न सक्ने नहुन्जेल जिउनी दिएका छौँ हिन्दुस्तानबाट बन्दुक र कालीगढ ल्याएर मैले हतियार र खर्गाजना जोहो गरेको छु मकवानपुर जितेर पनि खजाना थपेँ प्रयागमा पन्ध्र सय वर्ष अघिका महाराज समुद्रगुप्तको स्तम्भमा नेपालको सिमाना पूर्वमा आसाम पश्चिममा कुमाऊ उत्तरमा हिमाल र दक्षिणमा गंगा नदीको इलाकासम्म थियो भनेको छ मेरो मनमा पनि अहिले टुक्रा टुक्रा परेको नेपाललाई जोडेर त्यत्रै बनाउने र त्यस्तै कृति स्तम्भ राख्ने मनसुबा छ आफ्नै जियकालमा मलाई गंगाजीको साँध लाउने पनि मनसुबा छ हामी धर्मयुद्धमा छौं यो कहिले नबिर्से धर्मयुद्धमा मरे स्वर्ग र जिते धरतीको राज्य छ बोधदाजाले पृथ्वीनारायण शाहको भाषण टुङ्ग्याए त्यसपछि के भयो दादा बोधदाले भने तिरङ्गीले कप्तान किनलकलाई जयप्रकाशको मद्दत गर्न खटायो 26 अगस्त 1767 किन मा किनलक पटनाबाट चौबिस सय सिपाही लिएर भदोको झरी र बेलमा नेपाल हान्न ने हिँड्यो लगातारको झरीमा रुझ्दै भिज्दै नौ सेप्टेम्बरमा जनकपुर आइपुग्यो क्याप्टेन किनकले आफ्नो डायरी एक्सपेडिशन टु नेपाल भ्याली 26 अगस्ट 17 अक्टोबर उन्नाइस सय सडसठीको दैनिक विवरणमा लेख्यो दरभङ्गा 6 सेप्टेम्बर चासोहरूले खबर दिएका छन् जनकपुरदेखि सिन्धुलीसम्म बाटोका गाउँहरू झाड छन् जनकपुरमा मनगी रसद पाइन्छ भन्ने थियो नपाइने भयो गाउँलेहरू हामीलाई मद्दत गर्ने कि दुश्मनलाई भन्ने दुविधामा भएकोले गाउँ छोडेर बन्द पसेका छन् जनकपुर 10 सेप्टेम्बर जनकपुरका मान्छेले लुकेका ठाउँबाट मलाई खबर पठाए हामीहरू तपाईँलाई बाटोमा भेट्छौँ र तपाईँलाई आवश्यक हुने सबै कुराको हरसम्भव मद्दत गर्छौँ अनि मैले सेनालाई मार्च गर्ने अर्डर दिएँ जनकपुरको डन्डे चौधरी फिरङ्गीको एजेन्ट थियो उसले फिरङ्गीका नाल र आफ्नो बोलका बलले उर्दी लाएपछि रसद किन्नु परेन उर्दीको भरमा जनकपुरबाट एक सय बिस काडा रसद पायो किनलक जनकपुरबाट दस दिनपछि सिन्धुली बाढी पुग्यो फिरङ्गीहरू हात्ती घोडा चढेर आए तोप हात्तीमा लादेर ल्याए कमला खोलाको जङ्घार बत्तीस ठाउँमा तर्नु कति ठाउँमा खोलो नै बाटो थियो डन्डे चौधरीले पठाएको एक सय रसद कमलाको बाढीले छेकेर चाहिने बेलामा सिन्धुली पुग्न सकेन फिरङ्गीले सिन्धुलीमाडीभन्दा माथि तोप लैजान सकेन बाटो भन्नु बाक्लो वनको बीचबाट गएको एउटा गोरेटो थियो जस एक जसबाट एकपटकमा एउटा मान्छेभन्दा बढी हिँड्न सकिँदैन थियो फिरङ्गीका पाँच कम्पनी फौज ढुङ्गे फन्ज्याङको बाटो गढीको उकालो लागे गढी मुतिराको दक्षिण पाखामा जोडको लडाईँ भयो गोर्खालीले हानेको गुहेत्रोको ढुङ्गो टाउकामा लागेर लोगन भन्ने फिरङ्गी अफिसर नराम्रो रिकाइते भयो फिरङ्गी फौज भागेर फर्कियो यो फिरङ्गीको पहिलो हार थियो भन्जाङमा हारेपछि दुश्मनले तीनतिरबाट आक्रमण गरे एउटा टोली धनमना खोलै खोलो उकालो लाग्यो उकालोभरि दुश्मनका बटुका तलुवा छेड्ने सोला थापेको थियो बाटाभरि रोख टालेर भाँझा हालेको थियो ठाउँ ठाउँमा बाटो खनेर उक्लन नसक्ने बनाएको थियो गोर्खालीका धनुबाट छुटेका बाँडहरू र गुहेत्रोबाट छुटेका ढुङ्गाका पर्राले दुश्मनको सातो उड्यो त्यसपछि ठाडोभिरको टाकुराबाट गुडाइएका ठुल्ठुला ढुङ्गाले एकैपटक धेरैको ज्यान दिन्थे किन्डकले सत्ताइस सेप्टेम्बर अठार साल असोज पन्ध्र गतिको डायरीमा लेख्यो धनमनाको दुई कोष लामो डाँडो कुनै पनि प्राणी पुग्न सक्ने ठाडो भिरको टुप्पोबाट बर्साएको ढुङ्गाले हाम्रा धेरै सिपाही घाइते भए हाम्रा सिपाईले नराम्ररी गुडा टेक्न सके न ताकेर बन्दुक हान्न सके त्यसमाथि बिरामी भए लड्न सक्ने सिपाही निकै पातलिए तोप लैजान पनि सकिएन केही सिप लागेन तेस्रो पटकको आक्रमणको प्रयत्न पनि त्यागेर फिर्ता हुन बाध्य भए उसले एक सातासम्म ज्यान दिएर लाग्दा पनि सिन्धुरीगढ़ी जित्न सकेन सिपाहीहरू भोक र तिर्खाले गलित बलित भएर भाग्न लागे कुनै जोड नचल्ने देखेर किन्डकले हार मार्यो आदेश दियो फिरो फिरो फिरो, फिरो। उसका सिपाहीहरू हात हतियार फालेर ओह्रालोमा बुर्कुसी मारे त्यो देखेर गोर्खालीहरूको भोक तिर्ख हरायो जिउ भयो बल बढेर दोब्बर भयो घाइतेहरूले समेत जय गोरखाली जय गोरखनाथ भन्दै सक्तो दबेटा दिए फिरङ्गीले हारे गोर्खालीले जिते त्यसपछि सत्तालिस वर्षसम्म फिरङ्गीले नेपाललाई जिस्काउने आँट गरेन गोर्खालीले दुईटा तोप चार पाँच सय नाल बन्दुक र खजाना हात लाए ती तोपहरू अहिले पनि यही गढीको किल्लामा छनृ आजभन्दा एक सय एकासी वर्ष अघि असोज पन्ध्र गतेको दिन सिन्धुलीगढीमा गोर्खालीले फिरङ्गीलाई हराएर बगाएका थिए हामी पनि संजोगले असोज महिनामै यहाँ आइपुगेका छौँ त्यो लडाईँमा गोर्खालीहरूले नजितेको भए नेपालको भविष्य के हुने थियो भन्न सकिन्न मल्ल राजाहरूले फिरङ्गीलाई सुम्पिसकेको नेपाललाई पृथ्वीनारायणले बचाए उनले सिन्धुलीमा फिरङ्गीलाई र त्यसअघि मकवानपुरमा मीर कासिमलाई हराएर बगाउन सकेको भए नेपालको इतिहास र भूगोल अर्कै हुने थियो बोधदादाले बिट मारे यो अरिङ्गालका गोला र सिस्नुको झाङका कुरा के हुन् बिपीले सोधे बोधदादाले भने हामीले जान्दा पनि यो वनमा अरिङ्गालका गोला साध्य हुन्थे कर्तनमाथि चार पाँचवटा अरिङ्गालले चिले भने मान्छे मर्थे यो बाटामा अरिंगाल बिचकेका छन् कि भनेर विचार गरेर हिँड्नु पर्थ्यो गोठालाहरूले आफू बचेर अरिङ्गाल बिचकाउन सक्छन् आफू कामलोमा गुटमुटिन्छन् अरिङ्गाले भेट्दैन जो हिँडिराखेको देख्छ त्यसैलाई झम्टन्छ तर यो कुरा जनश्रुति हो जस्तो लाग्छ सिन्धुली महत्त्वपूर्ण किल्ला भएकाले सिस्नोको झाङ र काँडाघारी जमाएर प्राकृतिक किल्ला बनाउने चलन निकै अघि यो बाटाका वनमा अरिङ्गालका गोला र गौँडा गौँडामा सिस्नु र काँडाका झाङ जमाइराख्नु भन्ने सिन्दुरीगढीको नाउँमा भएको पृथ्वीनारायणको लालमोहरेका थियौं भन्ने मान्छे मैले भेटेको छु लडाईँमा सोला थाप्ने चलन थियो सिन्दुरीगढी मुन्ति र भयंकर सोला थापेको ठाउँलाई अचेल सोला भन्ज्याङ भन्छन् मैले सोधेँ त्यो लडाईँ जित्ने सेनापतिहरूलाई राजाले ठूलो मान सम्मान गरे होला होइन त दादा पृथ्वीनारायणले वंशराजलाई मूलकाजी बनाएका थिए तर प्रतापसिंह रानीको राप ताप बढेपछि उनी नेपाल त्याग गरिडे रानीले उनलाई बोलाएर रा बिना पूर्वक्ष काट्न लगाएन। काजी श्री हर्षपन्तलाई मुखको हाडसम्म नदेखिने गरी डामेर देख्ने काला गरिन् तिनीहरूको सर्वस्व पनि हरण भयो सिन्धुलीगढीका यी वीर सेनापतिको यस्तो गति भयो वीरभद्र र वंशु पनि गुमनाम नै मरे बोधदादाले लामो सास परेर भने समयले सबैलाई पुरस्कृत गर्दैन बाबु जीस क्राइस्टलाई त किला ठोकेर मारे भने अरूका के कुरा गर्नु बोधदादाकै जीवनमा पनि उनको यो लागू भएको हो लड़ाईको कथा सुन्दा मैले उकालो काटेको पत्तो पाइनँ हामी आडमा पुग्यौँ त्यहाँ राजधानी जाँच्ने चौकी थियो सिन्दुरगढीको हाकिम घोडा चढेर ओर्लाँदै रहेछ बोधदादाले भने ऊ कप्तान आयो तपाईँहरू नर्भस नहुनु होला है ऊ घोडाबाट ओलेर दादातिर आयो मलाई लाग्यो उसलाई सब थाहा भइसकेछ अब हामीहरूलाई निल र हातकडी लगाएर लैजान्छ मेरो सातोपुत्तो उड्यो कप्तानले अदबसाथ न्युेर बोधदाको हातमा ढोक्दै भन्यो गुरुदर्शन दसैँको मुखमा जान परिवार लिएर पाहाड घर जान लाग्नुभयो कि कसो ऊ मन्थलीकै छेत्री रहेछ बो दादाले भने काजी साप, धेरै बो पहाड घरमा दसैँ नमानेको यसपालि दसैँ मनाउन जान लागेको उहाँहरू चाहिँ को नि कप्तानले बिपीलाई देखाएर सोध्यो दे। दादाले मलाई देखाएर भने यो हरिवंश पण्डितको छोरालाई चिन्नु भएन ए बाहुन नानी पो के चिन्नु आचेलका केटालाई सानामा देख्यो हलक्क बढाइन्छन् अनि बिपी र कृष्णप्रसादलाई देखाएर भने यी भतिजाहरू धेरैजसो मधेसतिरै बस्छन् काँसीमा पढ्छन् यसपालि पाहाड घरमा दसैँ मान्न जान लागेका केदारमानलाई देखाएर भने उहाँ चाहिँ धुलीखेलको व्यापारी जानुस जानुस छिट्टै जान। बासमा पुग्नुहोस् बथान ठूलो छ खुर्कोटभन्दा यता बास बस्ने राम्रो ठाउँ पनि छैन पृथ्वीनारायणले सपना त निकै ठुला देखेका रहेछन् कति पुरा भयो के पुरा हुनु भयो सबै सपना पुरा हुँदैन तर देख्नु ठुलो कुरा हुन्छ कसरी बताभुङ्ग भयो भविष्य आफ्नो हुँदैन केटा भविष्य आफ्नो हुँदैन जिवा एकछिन बोल्न सकेनन् के भयो भनेर मैले उनको मुख हेरेँ उनी भावुक भएका थिए त्यो कुरा सोधेर मलाई ठुलै विराम गरेँ जस्तो लाग्यो म शान्त भएँ उनी बोल्न थालेँ अनि जिवाले भने सिन्दुरगढीमा फिरङ्गीलाई हराएको वर्ष दिनपछि पृथ्वीनारायणले कान्तिपुर जिते लगत्तै ललितपुर र एक वर्षपछि भक्तपुर पनि जितेर तीन सहर नेपालका राजा भए त्यसको छ वर्षपछि बितिहाले त्यसपछि उनले लागेको मेलो भत्कियो पृथ्वीनारायण नयाँ नेपालको नयाँ राजा भएपछि पच्चिस वर्ष छोरो प्रताप सिंहलाई नेपाल खाल्डो जिम्मा दिएर आफ्नो नुवाकोट बसे अनि पश्चिमतिर राज्य विस्तार गर्ने सुरमा लागे त्यही बेला सेकिस्त बिरामी भए सारा धामी झाँक्री कविराज र वैद्यको उपचार नछोएपछि उनले दैव इच्छा स्वीकार गरे जीवनका अन्तिम दिन आफूले मन पराएको मान्छे बटुलेर आफ्ना अनुभव बताएर बिताए पछि त्यो उनको दिव्य उपदेश भनेर चिनियो मर्ने बेलामा घाट सार्ने चलन्त तल थाहा छँदैछ नभाँच्न मिदो भएपछि उनलाई त्रिशुलीको देवी घाट सारे पृथ्वीनारायणको जोभरि खटिरा थिए पिप बगिरहेको थियो वैद्यहरू कपासले पुचिरहेका थिए प्रानी गङ्गाजल तुलसीका थोपाले उनका ओठ भिजाइरहेका थिए उनी बेला बेला बर्बर आउँथे आँखा बन्द गरेर लट्ठ परेर सुतिरहन्थे नौं दिनमा उनले आँखा अलिकति खोले रानीको मुखमा फुलुक हेरेर भने आज जयन्ती आयो काजी जयन्ती राणा मगर राजा नरभोपालका सेनापति थिए पछि उनी नरभोपालका शत्रु राजा जयप्रकाश सेनापति भए दुई राजाका बीचको शत्रुताको कारण थियो ती दुई राज्यका सिमानामा पर्ने नुवाकोटको रणनीतिक महामण्डल किल्ला जुन कान्तिपुर राज्य अन्तर्गत का थियो नरबोपालले त्यो किल्ला जित्न आजीवन प्रयत्न गरे पनि सकेनन् त्यही तोडले मानसिक सन्तुलन पनि गुमाए नरबुपालले आफ्ना गतिला इमानदार सेनापति जयन्तलाई नुवाकोट हान्न पठाए जयन्त लडाईँ हारेर आए नरबोपालले उनले मिलिमतो गरेर लडाईँ हारेको बात लाएर उनको जागिर खोसे अनि उनी जयप्रकाशको सेवा गर्न लागे गोर्खा दरबारको भित्रिया बारदार भइसकेको जयन्तलाई जयप्रकाशले सेनापति बनाएर त्यही नुवाकोट किल्लाको रक्षा गर्ने जिम्मा दिए राजा भएपछि पृथ्वीनारायणले जयन्तलाई फकाउँदै भने ए जयन्ती तँ हाम्रै चाकर होस् हामीसँग मिल्न आइज तँलाई जागिर दिन्छु तर सात पुग्ने वीरता धन्दौलत दिन्छु जयन्तले भने चाकर त म हजुरकै हौँ तर राजा जयप्रकाशको निमक खाइसकेँ सकेसम्म उनकै नुनको सोझो गर्छु पृथ्वीनारायणले नुवाकोट जिते जयन्तलाई पाता फर्काएर ल्याइयो पृथ्वीले हुकुम दिए यसको छाला तरेर नुनचुक टल्दे जयन्तला नाङ्गो पारे उत्तानु पारेर चारैतिर तन्काएर हातखुट्टा बाँधे त्वाँसे जेठाले जयन्तको छाती चरचर चिर्दै छाला काट्न लाग्यो यतिका वर्षपछि पृथ्वीले तन्द्रामा जयन्तलाई देखेका थिए रानीले सोधिन् के देखि बग्छु महाराज इन्द्राणी भैरवीको थानमा बसेको थिए उनले दिएको साइत मानेर नुवाकोटीको जित भयो जयन्ती आयो उसको टाउकोमा मुकुट र हातमा गदा थियो जेमदूत भएछ मलाई भन्यो मेरो के अपराध थियो र छाला काटेर मार्यो महाराज तिम्रा बाले मलाई नुनको सोझो गर्न सिकाएका थिए उनले मलाई बिना कसुर बात लाएर निकालिदिएपछि मैले राजा जयप्रकाशको चाकरी गरेको तिमीले मलाई किन खोज्यौ किन नखोज्यौ म बिकिन मैले नुनको सोझो गरेँ लडाइँमा हारेँ एकै एक चोटमा गिँडेको भए भइहाल्थ्यौ नि मर्दाखेरि के के न लिएर जान्छु भनेर मेरो छाला काटेर जग आ आ कुन -कुन र त्यतिका मुलुकहरू जित्यौ महाराज यमराजले खटाएर म तिमीलाई लिन आएको छु भन अब तिम्रा कुन राज्य लिएर मसँग जान्छौ सबैको सबै बोक लैजान दिन्छु यति भनेर बिलायो म बिउ जेँ देवी देवता नहीं देखी बखी महाराज उनके सदा को विशाल चिता बलो भारतीय राजपूत कन्या पटरानी नरेन्द्र लक्ष्मी बेहुलीको सिङ्गार गरेर अघि लागिन् दसचोटि भोग्ञालाई सतीजना सिङ्गारे सतीहरूको पूजा भयो पटरानी चिता चढिन् राजाको हाडछाला मात्र बाँकी रहेको खटिएर आएर कुहिएको दुर्गन्धी जिउलाई अङ्कमार गरेर आँखा छेम्लिन् आगोले डढाउनु लाग्दा असह्य भएपछि जति उम्किन खोजे पनि नसकुन् भनेर सतीलाई चिता चढाएपछि फलामेज साङ्लाले बेर्थे रानीका लागि विशेष साङ्गलोको बन्दोबस्त थियो बेरे भोग्हरूलाई राजाका एक एकवटा लुगा च्याप्न लगाएर उनका लागि बनेका चितामा चढाएर मुरारी पण्डितहरूले मन्त्र पढेर अनुष्ठान गरे बहादुर शाहले मृत बाबुसँगै जीवित आमालाई पनि दागबत्ती दिए भोग्याका चिताहरूमा बाहुनले दागबत्ती दिए राजा रानीको चितामुनि सुकेका तुलसीका चुल्ठीहरू सल्काएर जोसे माथिबाट पनि सुकेका तुलसीका तुलसी चुल्ठीले छोपे त्यसमाथि गाईको घिउको धारा लगाए सतीहरूको चितकार नसुन्योस् भनेर तपाईँहरूले ठुल्ठुला नगरा ढोल बजाए चितकार बन्द भएपछि बाजा पनि बन्द भए मैले जिवालाई सोधेँ यो सती जाने चलन कस्तो नेपालमा कहिलेदेखि चलेको हो अनि जिवाले भने महाभारतमा सतीको कुरा छ राजा पाण्डु रानी माद्रीसँग समागमरत अवस्थामा मरे माद्रीले भनेन् मसँग मा सम्भोग सुख पूरा नगरी महाराजको स्वर्गवास भयो मेरो पनि सम्भोग सुख अधुरी रह्यो म मेरो र महाराजको सम्भोग सुख पूरा गर्न सती जान्छु उनलाई नजाऊ भनेर सबैले रोके तर उनी ठूलो हट गरेर सती गइन् अघि बाहुन छेत्री र त्यसमा पनि राजखानदान राजपुरोहित भारदार बाहेक अरुको सती जाने चलन थिएन त्यो पनि पछि भारतका मुसलमान आक्रमणकारीहरूले छेत्रीहरूलाई मारेर छेत्रीहरूलाई बलात्कार गर्न थालेपछि बढेको भन्छन् गर्भवती र साना बालाकी आमालाई क्षति पठाउँदैन कति घरानीय बाहुनी छेत्रीनीहरू लोकलाजले सति जान्छु भन्थे तर आफन्तले रोकेपछि रोकिन्थे स्वेच्छाले क्षति जाने विरलै हुन्थे रानीहरूसँग सेविकालाई पनि क्षति पठाउँथे नरगोपालसँग एउटा कमारो पनि क्षति गयो मर्ने बेलामा नरबोपालले साधना गर्न लागेका थिए उनको हावा पनि अलिकति खुस्किएको थियो जोक्राएर बस्दै सारे मन परेको गोरे कमारोसँग बनमा गएर दिन बिताउँथे नर गोपालको सेवामा उटी रानीलाई सती पठाउने भए बाबु मर्ने बित्तिकै राजा भएका पृथ्वीनारायणलाई गोरेले डाको छोडेर बिन्ती चढायो महाराजको जय होस् म पनि सती जान पाऊँ पृथ्वीनारायणले चकित भएर सोधे त को होस् र सती पठाउने महाराजको जय होस् म बुबा महाराजको प्रेमी सेवक हुँ मलाई पनि सतीजना जानिदिने निगाह होस् होइन तैँले के भनेको पृथ्वीनारायण जिल्ल परे उसले छाती पिटेर रोँदै बिन्ती चढायो बुबा महाराज मलाई असाध्यै माया गरिबक्छन् त्यो भन्ने त प्रभुलाई थाहै छ मेरो बिन्ती छ प्रभु बुबा महाराजको लागि म पनि ज्यान दिन पाऊ म माथि अन्याय नहोस् अरूले क्षति जान पाउने मैले नपाउने हुकुम नहोस् मैले पाँच वर्षसम्म हरेक दिन बुबा महाराजसँग दिनभरि वनमा गएर सेवा गरेँ बुबा महाराज मेरा सप्थ कोही बक्सिन्छ उहाँ बिना म बाँच्न सक्दिनँ बुबा महाराज पनि म बिना रहन सकिबक्छन् बुबा महाराजले पर्लोकमा पनि वनजान मेरा साथ आएस् भन्ने हुकुम बक्सेको छ म सती हुन पाइनँ भने त्रिशुलीमा हाम फालेर भए पनि बुबा महाराजको सेवामा जान्छु उसलाई यसलाई पनि क्षति पठाइदियो छोरा महाराजबाट हुकुम भयो गोरेको सपना साकार भयो ऊ प्रसन्न भएर सती गयो राजा योग नरेन्द्र मल्लसँग तेत्तीसजना रणबहादुरका नाममा सोह्रजना र जङ्गबहादुर राणासँग सत्रजना सती पठाइएका थिए रानीहरूलाई सती पठाउन धर्मभन्दा राजनीतिक खेल बढी हुन्थ्यो दानी परिवारहरूमा अंश अपुताली र सम्पत्ति खाने खेल खाल हुन्थ्यो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ अर्को साता सकसको चौथो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म प्रस्तुता अच्युत किमिरे बुलबुल बिदा चाहन्छौ चा। शुभरात्रि de